भी खबर भी खबर ड्रा भी खबर भी खबर नमस्कार इन्टरनेट बाट एक बिहान मृत्यु भएको छ नाचार खती एक चार सात नम्बरको ट्राक्टरको ठक्करबाट बिहिबार राति स्थानीय पैतिस वर्षे इन्द्र महत्वको ट्राक्टरको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि बेरिगंज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ट्राक्टर र चालकलाई इलाका प्रहरी प्रहरीकारले सिमराले नियन्त्रणमा लिएको छ अब सम्पूर्ण सड़कको बारेमा वर्तमान अवस्थाको बारेमा जानकारी यति नारायणगढी टा बेरगंज सड़क खण्ड खुल्ला छ त्यस्तै नारायणगढ़ मोगलिन मोगलिन नौबिसी काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़कखण्ड र नारायणगढ़ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छ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 बिहान आठ बजेको अर्पण ट्राफिक खबर सकियो म सुजिता हमाल नमस्कार। ट्राफिक ट्राफिक खबर खबर भए खबर